तर भएका नियम कानूनमा बाँधिएर काम गर्ने अनि त्यही अनुसार आफ्नो जीवन अगाडि बढाउने ताखिर हामी सबैले हुने होइन र चाडबाडको बेलामा रमाइलो सँगसँगै आउने अर्को एउटा पाटो भनेको बजार भाउको पिरलो हिजो एक किलोको अस्सी रुपियाँ परेको गोलबेडा आज कति पर्ने हो अस्ति अस्ति त पाँच रुपियाँ पर्थ्यो एउटा मेनबत्तीको अहिले पाँच रुपियाँमा दिने पनि हो कि होइन भने जति पैसा तिरेर पनि चिनी पाउने हो कि होइन लौ दुई दिन अघि त एक सय पचास रुपियाँमा एक किलो स्याउ लगेको आज त दुई सय पचास भएछ यस्ता चाडबाडको रमझममा अलिकति तनाव पनि ल्याउँछ यसैले आजको अघि बढाउमा बजार भाव कसरी बढ्छ र तपाई हामी जस्ता उपभोक्ताले के बजारमा महँगी बढ्नबाट रोक्न सक्छौं यही विषयमा लामो समयसम्म अर्थशास्त्र विषयमा विभिन्न कलेजहरूमा अध्यापन गराउनुभएका अर्थविश्लेषक नन्द ढकालसँगको कुराकानी प्रस्तुत गर्छौं तर त्योभन्दा अघि बजारमा उपभोग्य वस्तुको मूल्य कसरी बढ्छ भन्ने बारेको यो सामग्री चाडबाडका बेलामा हाम्रो सबैभन्दा ठूलो पिरलो भनेकै मूल्यवृद्धि हुने गरेको छ अरू बेलामा पनि बजार भाव बढ्यो भने हामीमध्ये धेरैको रातको निन्द्रे गायब हुन्छ तर मूल्यवृद्धि वा महँगीलाई कम गर्न सम्बन्धित निकायबाट केही प्रयास त भइरहेका छन् के यी प्रयासहरू पर्याप्त छन् त आजको अघि बढौँमा यही विषयमा चर्चा गर्छौं पेट्रोलको भाउ बढ्ने बित्तिकै सड़क तताउने गरेको त हामीले धेरै पटक देखिसक्यौं अरू पनि अत्यावश्यकीय उपभोग्य वस्तुहरूमा मूल्य बढ्ने बित्तिकै सड़कमा नाराबाजी मोर्चा बन्द आह्वान हुने गरेको छ सरसर्ती हेर्दा त ओहो यी राजनैतिक शक्तिले त हाम्रो हितका लागि कति सङ्घर्ष गर्दैछ भन्ने लाग्छ फेरि धेरैजसो यस्ता राजनैतिक विरोधपछि पाँच रूपैयाँ मूल्य बढेको भए दुवै पक्षको सहमतिमा तीन रूपैयाँ मात्र बढाउँछन् यसो हेर्दा त उपभोक्ताले दुई रूपैयाँको राहत पाएको देखिन्छ तर उपभोक्ताले के वास्तवमा राहत पाएकै हो त पेट्रोल मूल्यमै अलिक केन्द्रित हौ न अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा पनि सरकारले आफ्नो लोकप्रियता घट्ने पिरलोले बढेको मूल्य समायोजन गर्दैन त्यसमाथि सरकारबाट पाउने अनुदान र पेट्रोलियम आपूर्तिमा एकाधिकार भएको आल निगमको संस्थागत लापरवाहीका कारण पनि आल निगमको घाटा झनझन बढ्दै गइरहेको छ घाटामा रहेको संस्थाबाट हुने कारोबार सहज रूपले अगाडि बढ्न गाह्रो त भइहाल्छ अनि त पेट्रोलियमको अभाव घन्टौँ लाइन बस्नुपर्ने मिसावट युक्त पेट्रोलियम बिक्री जस्ता समस्याहरूबाट उपभोक्ताहरू पीडित हुन्छन् यी कुराहरूलाई हेर्दा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य जति बढ्छ त्योभन्दा धेरै बढी नेपाली जनताले तिर्नुपर्ने भइरहेको छ फेरि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा हामी कहानी त घट्नुपर्ने हो नि भन्ने तर्क यहाँले राख्न सक्नुहुन्छ तर अब विगतको घाटा मिलान भन्दै त्यो मूल्यमा आएको गिरावटलाई भने समायोजन गरिँदैन यसैले यो नाफा घाटाको चक्करमा एकाधिकार सम्पन्न आय निगमको संस्थागत कमजोरी र लापरवाहीको मूल्य पनि उपभोक्ताहरू चुकाउन बाध्य हुन्छन् निगमले अरबौंको अनुदान लिइरहँदा पनि कर्मचारीहरूले बोनस माडेको कुरा त सञ्चार माध्यमहरूमा धेरै पटक आएकै कुरा हो त्यसैले यसरी हेर्दा उपभोक्ता दोहोरो मारमा परिरहेको प्रष्ट हुन्छ एकातिरबाट शिक्षा स्वास्थ्य पूर्वाधार जस्तो जरुरी कुरामा खर्च हुनुपर्ने कर रकम निगमको अनुदानमा जान्छ अर्कातिर पेट्रोलियम पदार्थ न समयमा पाइन्छ न शुद्ध नै अब भन्नुहोस् मूल्यवृद्धि भनेको मूल्य बढ्ने मात्रै हो त यस्तो हो भने त राजनीतिक दल निकट विद्यार्थी सङ्गठनले दबाव दिएर अनि कहिले नागरिक समाजले दबाब दिएर मूल्यवृद्धि फिर्ता लिए पनि उपभोक्ताले किन राहत पाउँदैनन् त राजनैतिक दबावले केही दिनलाई दुई चार रुपैयाँ त घट्छ तर दीर्घकालमा अभाव घण्टौ लाइन बस्नुपर्ने र मिसावटयुक्त सामान खरिद गर्नुपर्ने बाध्यताबाट किन मुक्त हुँदैनन् त उपभोक्ता वास्तवमा भ्रष्टाचार असक्षम कर्मचारी अदूरदर्शी नीति जस्ता मूल्यवृद्धि पछाडिका मुख्य कारकलाई जबसम्म निमिट्यान्न पारिँदैन मूल्यवृद्धि रोक्छु भनेर कसैले भन्छ भने त्यो हावाकुरा हो मूल्य भनेको वास्तवमा उपभोक्ता र विक्रेता विक्रेताबीच हुने लेनदेनको बिन्दु हो जुन एक जटिल बजार प्रक्रियाबाट निर्धारित हुन्छ जब यसमा परिवर्तन आउँछ त्यसको कारण बुझ्न एकदम जरूरी हुन्छ तब मात्र सही किसिमले मूल्यवृद्धिलाई सम्बोधन गर्न सकिन्छ र रा उपभोक्ताले राहत महसुस गर्न सक्छन् बजारमा उपभोग्य वस्तुको मूल्य कसरी बढ्छ भन्ने विषयमा यो सामग्री पछि अब लागौ कुराकानीतर्फ बजार भाव कुन कुन कारणले बढ्दो रहेछ त अनि तपाई हामी जस्ता उपभोक्ताले के बजारमा महँगी बढ्नबाट रोक्न सक्छौ भनेर आज हामीले अर्थशास्त्र विषयमा विभिन्न कलेजहरूमा लामो समयसम्म अध्यापन गराउनु भएका अर्थविश्लेषक नन्द कुराकानी गरेका छौं मैले बेलामा कारण के रा, राखे. अब यो मुल्या मुल्या मुद्रा, सामान्यतया कस्तो भने मूल्य वृद्धि भनेको चाहिँ सर्वसाधारणले कुनै पनि वस्तुको मूल्य बढ्यो भने मूल्य वृद्धि भयो भन्ने गर्छन् त्यो चाहिँ एउटा वस्तुको मूल्य बढ्दैमा मूल्य वृद्धि भयो भन्ने जस्तो हामी बुझ्छौँ हामी सामान किन्न जाँदा सामानको मूल्य अलिकति धेरै जस्तो लाग्यो भने मूल्य वृद्धि भन्छौँ तर अब मूल्य वृद्धि अथवा हामी मुद्रा सूची भन्ने कुरा चाहिँ कस्तो भने समग्रमा बजारमा हामीले भएका वस्तुहरूलाई बास्केट बनाएर त्यसको इन्डेक्सको आधारमा भएको वृद्धिलाई भन्छौँ होइन जहाँसम्म चाडबाडमा मूल्य वृद्धिको कुरा छ अब त्यो चाहिँ हजुरले भन्नुभयो जस्तो अवसर सामान बेच्नेले पनि अब अलिकति के भने अवसर भयो उनीहरूलाई धेरै लिन सक्ने र क्रेताहरूको रप तर्फबाट पनि अब आवश्यक हुन्छ अलिकति खर्च गर्नका लागि चाहिँ मान्छेहरूमा त्यो विलिङनेस टु पे हामी भन्छौँ जुन त्यो पनि गड़ी हुने भएकोले गर्दाखेरि यहाँले मुद्रास्फीतिलाई पनि जोड्नुभयो भनेपछि हामीले अब मानिलियौ सय रुपियाँमा पहिला जति सामान किन्न सक्थ्यौँ त्यति अबको समयमा किन्न सकेनौँ भने त्यो पनि मूल्य बढेको भनेर मान्ने हो मूल्य बढेको भन्न चाहिँ मानियो होइन तर मुद्रा भन्ने कुरा चाहिँ फेरि हामीले त्यसरी भन्दा पनि मुद्रा स्फूतिका लागि तयार गर्छौँ होइन त्यो इन्डेक्स नम्बरमा हाम्रा समग्र वस्तुहरूलाई चाहिँ हामीले बास्केट बनाएर त्यसलाई चाहिँ फुड र नन फुड आइटम भनेर चाहिँ वर्गीकरण गरिन्छ अहिले समग्रतामा हाम्रो जस्तो चार सय दसवटा आइटम बास्केटमा राखिने गरिन्छ अनि त्यो बास्केटको आधारमा तयार गरेको इन्डेक्समा चाहिँ हजुरले भन्नुभयो जस्तो इन्डेक्सलाई हामीले यदि बेस चाहिँ सय मान्यौँ भने सयबाट इन्डेक्समा एक पुग्यो भनेदेखि हामी दस पर्सेन्टले मुद्रास्फीति भयो भन्छौँ त्यो चाहिँ मुद्रा भयो अब अर्थमा व्याख्या गरेको पाइन्छ अब यो जटिल चाहिँ मुद्रास्फीतिलाई एकातिर राखेर रा, हामी मूल्यवृद्धि वा भनौँ मूल्य बढ्नुतर्फ नै लागौँ न होइन हाम्रो बजारमा कुनै पनि सामानको मूल्य कसरी बढ्छ के भयो भने बढ्छ हजुर अब यो मूल्य बढ बो, बढ्नुका चाहिँ आर्थिक गैर आर्थिक मौद्रिक अमौद्रिक धेरै कुराहरू त्यसपछि यी चाहिँ सबै तत्त्वहरूको ते चाहिँ भूमिका हुन्छ जस्तो आर्थिक कुराहरूमा चाहिँ हाम्रो आमदानी बढ्यो भनेदेखि अथवा हामीलाई चाहिँ खर्च गर्नका लागि खर्चयोग्य हामीसँग रकम बढी भयो भनेदेखि बढी खर्च गर्न खोज्छौँ बढी खर्च गर्न खोजेपछि त्यसले पनि वस्तुको माग बढाउने र मूल्य बढ्ने हुन्छ त्यस्तै गरी चाहिँ तपाईँको अर्को चाहिँ वस्तुको आपूर्ति चाहिँ सहज भएन अथवा आपूर्तिमा कमी आयो भनेदेखि पनि मूल्य बढ्न सक्छ यी चाहिँ आर्थिक कारण भए अरू गैर आर्थिक कारणमा चाहिँ जस्तो सामाजिक पक्षको पनि भूमिका हुन्छ जस्तो चाडबाडकै कुरा गरौँ यो हाम्रो सामाजिक सांस्कृतिक कुरा पनि भयो यस्ता चाडबाडको समयमा चाहिँ हामी बढी वस्तुहरू उपभोग गर्ने र त्यो वस्तुहरूको आपूर्ति चाहिँ त्यही अनुसार वृद्धि चाहिँ मूल्य बढ्न सक्छ त्यो सामाजिक कारण भयो राजनीतिक कारण भनेको चाहिँ तपाईँको जस्तो इलेक्सनको बेलामा मूल्यवृद्धि सामान्यतया बढी हुन्छ किन त भन्दाखेरि चाहिँ त्यसमा चाहिँ एउटा खर्च गर्ने पक्ष पनि धेरै हुने भए खर्च बढी हुने भएको कारणले अर्को चाहिँ त्यो बेलामा मौका छोप्ने पनि हुन्छ हाम्रो वस्तु विक्रेताहरूले सरकार चाहिँ एक खालको गतिविधिमा कन्सन्ट्रेट भएको बेलामा बढी सामानको मूल्य लिएर नासा बढी कमाउने उद्देश्य राखेका हुन्छन् यसरी आर्थिक गैर आर्थिक मौद्रिक अमौद्रिक पनि कारणहरू हुन्छन् जस्तो यदि केन्द्रीय ब्याङ्कले बढी मुद्रा सप्लाई चाहिँ अलि लचिलो मौद्रिक नीति लिएर बढायो भनेदेखि पनि मूल्य बुझ्याउन सक्छ होइन यी धेरै कारण हुन्छन् त्यसलाई हामीले चाहिँ एउटा दुइटा कारणले मात्रै मूल्यवृद्धि भयो भन्न सक्दैनौँ अब हामीले जुन यो मूल्य बढेको बेलाको कुरा गर्दाखेरि नि अलिकति बजारमा कुनै सामानको कुनै वस्तुको भाउ बढ्ने बित्तिकै हामी चाहिँ सरकार एकदमै भ्रष्ट छ हाम्रा सरकारी अधिकारीहरू भ्रष्ट भए त्यही भएर हामी कहाँ मूल्यवृद्धि हुन्छ हामी कहाँ यसरी मूल्य बढ्यो कसरी केही गरेन भन्ने खालको कुरा आउँछ के साँच्चै भ्रष्टाचार र कुनै पनि सामानको वा बजारको सामानको भन्दा पनि बजारको मूल्य बढ्नुमा कुनै सम्बन्ध हुन्छ ठकालज्यू आ, यो कस्तो हुन्छ भनेदेखि वास्तवमा को कुरा गर्दाखेरि चाहिँ चेन इफेक्ट हुन्छ यसमा चाहिँ धेरै पक्षको भूमिका हुन्छ त्यो अन्तर सम्बन्ध हुन्छ त्यसमा सर्वसाधारणको तर्फबाट भन्दाखेरि चाहिँ सरकारलाई सरकारको भूमिका सरकारको तर्फबाट लिकेज भयो अथवा करप्सन भयो त्यो कारणले पनि मूल्यवृद्धि भयो भन्ने गरिन्छ तर त्यो त्यो सँगसँगै के हुन्छ त भन्दाखेरि चाहिँ भूमिका मूल्यवृद्धि हुनु पछाडि चाहिँ सर्वसाधारणको भूमिका पनि हुन्छ पनि हुन्छ व्यापारी पनि धेरै लेभलको व्यापारीहरू हुन्छ त्यो सँगसँगै अब सरकारको पोलिसीको प्रभावकारीता राम्रो हुन सकेन अथवा सरकारको अनुगमन फितलो भयो अथवा सरकारले निगरानी राम्रोसँग गर्न सकेन भनेदेखि त्यो बेलामा सरकारको कारण सँगसँगै त्यो सरकारको कमजोरीबाट फाइदा उठाउने पक्षबाट पनि मूल्यवृद्धि गराउन चाहिँ महत्त्वपूर्ण भूमिका खेलिरहेका हुन्छ सरकार को तर्फ बाटो भन्ने अर्थमा एउटा एउटा पक्ष चाहिँ त्यो हो तर त्यसैलाई मात्रै भन्न चाहिँ अलिक कसरी होला जस्तो लाग्छ हजुर अब जस्तै अब हामीले विकसित मुलुकहरू अझ त्योभन्दा पनि अलि विकसित सहरहरूलाई यदि हेर्ने हो भने पनि होइन जुन सहरहरूमा अलि यो शासन व्यवस्था एकदमै राम्रो छ त्यस्ता मुलुकहरूमा पनि त जनजीवन एकदमै महँगो छ जीविकोपार्जन गर्न धेरै गाह्रो छ सामानहरू एकदमै महँगो छ अरू ठाउँको तुलनामा भनेर भनिन्छ नि त त्यो कसरी हुन्छ त अब कस्तो हुन्छ भने अलिकति विकसित र औद्योगिक औद्योगिकरणतिर गएका मुलुकहरूमा चाहिँ मूल्यवृद्धि हुनुको पछाडि चाहिँ माघ पक्षको बढी भूमिका हुन्छ त्यसैले त्यस्ता कन्ट्रीहरूको कन्टेक्समा हामी इन्फ्लेसनलाई अथवा मूल्यवृद्धिलाई डिफाइन गर्दाखेरि चाहिँ माघ पक्ष बढी त्यो कारक तत्त्व भन्ने गर्छौँ भने हाम्रो जस्ता देशमा चाहिँ आपूर्ति पक्ष र जोडिने चाहिँ संरचनात्मक हाम्रो चाहिँ के भने समस्याहरू हामी आर्थिक संरचनात्मक समस्याहरू भन्यो भनेदेखि चाहिँ त्यसमा आपूर्तिमा अवरोध गर्ने फ्याक्टर्सहरू तत्त्वहरू तो हुन्छन् ती तत्त्वहरूको भूमिका हुन्छ त्यसैले हाम्रो आर्थिक राजनीतिक सामाजिक जुन एक खालको बोटल नेक्सहरू हामी भन्छौँ अवरोधहरू ती बढी प्रभावकारी हुन्छन् भने विकसित देशहरू अलिकति के भनेदेखि चाहिँ औदिकरण गएका देशहरू जहाँका मान्छेको तिर्न चार्न सक्ने बजारमा मूल्य बढ्दाखेरि कुनै पनि अब उपभोक्ताहरू हुन्छन् नि त होइन अब हामी जस्तै साधारण उपभोक्ताहरूले त्यसमा केही गर्न सक्छ यो बजारको भाउलाई नियन्त्रण गर्नको लागि उपभोक्ताले पनि केही भूमिका खेल्न सक्छ होला त उपभोक्ताको भूमिका महत्त्वपूर्ण हुन्छ तर अब आ, कसरी महत्त्वपूर्ण हुन्छ त भन्दा उपभोक्ताले यदि कुनै पनि वस्तुको मूल्य सरकारको तर्फबाट तोकिएका सरकारले यदिसम्म लिन पाउने भनेर मूल्य सूची राख्ने कुराहरू जुन बारेमा सूचनाहरू जारी गरेको हुन्छ त्यस्ता कुराहरूको अलिकति चासो राख्ने र त्यो अनुसार नभएको अवस्थामा किन यसो भयो भनेर त्यो सोधखोज गर्ने यदि काम भयो भनेदेखि पनि त्यसले एउटा महत्त्वपूर्ण भूमिका खेल्छ सँगसँगै के त भन्दाखेरि चाहिँ उपभोक्ता नै हो मुख्य वास्तवमा बजारलाई चाहिँ सही एउटा ट्र्याकमा लैजाने पक्ष किनभने हामी अहिले किसिमले भन्दाखेरि चाहिँ खुला अर्थतन्त्र बजार अर्थतन्त्र भन्छौँ त्यो बजार अर्थतन्त्रमा चाहिँ उपभोक्ता र उत्पादक अथवा विक्रेता दुइटाको अन्तर्क्रियाले नै तपाईँको अर्थतन्त्र चलेको हुन्छ त्यस अर्थमा सरकारले चाहिँ एउटा नियम बनाइदिने हो सरकारले नियम अनुसार उपभोक्ता र विक्रेताहरू चाहिँ चलेका छन् कि छैनन् भनेर निगरानी गर्ने हो तर सबै कुरामा सरकारको भूमिका हुन सक्दैन र त्यसमा पनि अहिलेको हाम्रो यस्तो यो सङ्क्रमणकालको अवस्थामा सरकारका सरकारको प्रभावकारीतामा अलिकति कमी आउनु स्वाभाविक छ किनभने सरकारको मुख्य लक्ष्य भनेको चाहिँ राजनीतिलाई सही ट्र्याक दिने चुनाव चाहिँ देशलाई एउटा दिशा दिने त्यो कुरामा भएकोले गर्दा उपभोक्ताले वास्तवमा सजग हुनु उपभोक्ताको चाहिँ चेतनाको स्तर बढी हुनु हो भनेदेखि डेफिनेटली मूल्य वृद्धिलाई नियन्त्रण गर्न सहज हुन्छ त्यसैले वास्तवमा उपभोक्ताको सजगता उपभोक्ताको चेतना नै मुख्य कुरा हो जुन हाम्रो सन्दर्भमा चाहिँ अलिक कमजोर छ त्यसले गर्दाखेरि पनि मूल्यवृद्धि नियन्त्रण गर्न अलिक गाह्रो भएको महसुस गर्न सकिन्छ भर्खर हामीले अर्थविश्लेषक नन्द ढकालसँगको कुराकानी प्रस्तुत गर्यौँ यो सँगै अघि बढौँको आजको अङ्कको अन्त्यमा हामी आएका छौँ समृद्धि फाउन्डेसनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि अर्को अङ्क लिएर फेरि आउनेछौँ कार्यक्रमबारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू तपाईँ डब्लुडब्लुडब्ल्यु डट AGI कैपिटल एजीआई कैपिटल बीएडीएचएन में सुन्न अनलोड कर